साझ को सात बजियो अंज को सात बजियो आजकल मैके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 स्वागत गर्न मा दिन साँझ सात बजे पछाडि आउँछौँ करिब करिब साथीसम्म तपाईँसँगै रहन्छौँ नेपाली लोकगीत सङ्गीतको बजारमा निकै नै चर्चामा रहेका तपाईँलाई निकै नै मनपर्ने खालका सुमधुर लोकधुरी भाकाहरू तपाईँको माझमा राख्ने गर्छौँ अनि तपाईँको दिनभरिको थकाललाई एकैछिन भए पनि तपाईँबाट टाढा राख्ने कोसिसमा हामी रहन्छौँ आज पनि आउनुहोला तपाईँ आउने दुईवटाबाट हामीले खुल्ला गरिसकेका छौँ शून्य छप्पन्न पाँच र शून्य छपन्न अर्पण शुभ साँझको व्यवसायलाई यति बेला तपाईँले रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा राख्नु भएको छ शा, साथसाथै इन्टरनेट अनलाइन गरेर मेसीदेखि महाकालीसम्म जहाँ कहीँ रहेर भएको छ र यति बेला अर्पण शुभ साजको व्यवसायमा कोही साथी आइसक्नु भएको छ भन्ने सङ्केत पाइसकेका छु म उहाँलाई स्वागत गर्छु नमस्कार हजुर दिदी नमस्ते नमस्कार कामाटी पदमपुरम निरु निरुको निरुको निरुजी बसी बसा अनि आज त साउन महिनाको पहिलो सोमबार है त साउन महिनाको पहिलो सोमबार है व्रत बस्नु भएको छ कि छैन धर्म कर्ममा विश्वास लाग्दैन र लाग्छ लाग्नु तर मैले है हुन त व्रतै बस्नुपर्छ भन्ने पनि छैन आफ्नो आफ्नो विश्वास हो आफ्नो आफ्नो आस्था गर्ने तरिका हो एउटा है व्रत बसेरर्म हुन्छ भन्ने पनि छैन र नबसेर धर्म नहुने भन्ने पनि छैन है ल ठिकै छ अनि आज पनि सुबसाई थाहा छ होला है हो, हो के गर्छौँ गुनगुन गर्दा आज चाहिँ तर्किनु भयो तर अर्कोचोटि मैले छोड्दिनँ नि फेरि सम्झिनु होइन कल्पना निसा अनि गाडीलाई कल गर्नु राख्छु भन्न चाहन्छु अनि शक्तिकर्म हुनुहुन्छ पवनजाङ भण्डारी भरत साई अनि गाउँभन्दा राजमगर अनि मलाई मिरु भनेर चिन्दै नचिन्ने सम्पूर्णको लागि दिदी अनि हुन्छ निरोजी अहिले भने बिदा हुन्छ आउँदै गर्नुहोस् है नमस्ते नमस्कार निरोजी हुनुहुन्थ्यो यति बेला हेर पढ्छु बस आजको व्यवसायमा अर्को साथी पनि आइसक्नु भएको छ आज सोमबारको व्यवसाय हो आजको व्यवसायमा तपाईँ आउनुभयो भने एउटा भएका छ गुनगुनाउने पर्छ मैले धेरै अगाडिदेखि नै तपाईँलाई यो निम् बनाइदिइसकेको छु यदि लोकगीत सङ्गीतलाई माया गर्नुहुन्छ भने तपाईँलाई गाउन आउँदैन त्यो आफ्नो ठाउँमा छ तर यसो गुनगुनाउनु त पक्कै पनि आउँछ होला त्यसैले गुनगुनाउनु होला यो मेरो आग्रह छ कोही साथी हुनुहुनुहुन्छ लाइनमा नमस्कार हेलो हेलो हजुर नमस्कार नमस्ते! अनि कुन भागा गाउने किन नगाउने आउँदैन र गीत गाउन आउँछ होला नगाउने ल ठिक छ आजलाई चाहिँ ठिकै छ केही छैन तर अर्को पटकको सोमबारको बसाइमा आउनुभयो भने चाहिँ एउटा भाका गाउनुपर्छ भनेर एउटा गीत रोडी गरेर आउनु होला है कहाँ कसलाई सम्झिने आजलाई हुन्छ तिर्सना आउँदै गर्नु होला है नमस्कार नमस्कार तिर्सना भन्नुहुन्थ्यो यति बेला पर्सोनीबाट आउनु भएको थियो निकै नै नजिकबाट सम्झिनु भएको थियो यति बेला अरू पर्सुभ छ आजको व्यवसायमा तपाईँको लागि एउटा निकै नै रमाइलो भाका राख्छु र त्यस पछाडि तपाईँसँग कुराकानी गर्न आउने नै छु यति बेला भने ज्योति मगर अनि रामजी खारको आवाज रहेको फाका जिम्बल भाउकी छोरी ऊकी छोरी अधारो माया कह छोकी गोरी नाता औ रात मिम्माल बी छोरी झाँ मे तोरा झिम्मल बी छोरी अधारो माला कह मया काली छो की गोरी आधारो माला कह मया काली छोकी गोरी मायालीकी गोरी मन को रमालो रंग भो देू संग भो जिम्मा बहु की छोरी छोरी छो मे तो कहोरा जिम्मा बी छोरी छोरी रो सुनिसक्नु भएको छ यो बसाय तपाईँ सुनिराख्नु भएको छ र तपाईँको लागि यस्तै मिठा मिठा लुक भाकाहरू हामीले लिएर आउने गर्छौँ र तपाईँ पनि आउन चाहनुहुन्छ यो सासको बेला एकैछिन भए पनि हामी सँगै सहयात्रा गर्न चाहनुहुन्छ भने दुईवटा बाटो तपाईँको लागि खुल्लै छ शून्य र शून्य छपन्न यति बेला यी बाटो हुँदै कोही साथी आइ सक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार अर्जुन नाम चाहिँ गाउँटाको बोलते हुनुहुन्छ पप्पर सबाट दुर्गा पर्सावाचा दुर्गानी दुर्गाजी हजुर आराम हुनुहुन्छ अ ठीक छ ठीकै हुनुहुन्छ है हजुर अनि खानपिन त भएको छैन होला अ छैन भर्खर पाक्यौ म भर्खर पाक्यौ ठीक के पनि आउँछ एकैछिन जे होस् सम्झिनु तपाईँलाई मनपर्ने लोकगीत भाका कुन हो अब अब आज़ सोमबारको दिन व्रत पनि बस्नु भएको छैन सम्झिनुहुन्छ हजुरलाई धन्यवाद अनि हाम्रो टेक्निकियनको रितम अनि विष्णु राई अनि रेडी अर्पण परिवार मेरो घर परिवार मेरो सबै साथी अनि यति कार्यक्रम चिनेर बस्नु मलाई सबैलाई तिर्का लाइन चाहिँ भनेर चिने नै सबैलाई नमस्कार, थियो, समय हुँदैछ अनि सोमबारको बसाइयो हुन्छ सम्झिरहनु ल हुन्छ म गाउँ गाउँमा हाउँ गाउँमा हाम्रो माया थुता नसानु आबक गरम पत समजे द्वैरा नो बन्दाता बागंबरु ऐले दे घरे गाउ गाउ मा हल्लाटा गाउ गाउ मा हल्लाटा हमरा माया छुटाउले तोला छ भन तनो आब के गरम पछि सम्झि रोइरहनु भन्दा त भागम्बरू अहिले बेगारी है होला नदेखि नै मिठोसँग गाइदिनु भयो धेरै धेरै धन्यवाद रुमलालजीलाई है पूर्णमा एकदम हाँसेर अनि उनी बिजुनको लागि त्यसपछि बुबा मम्मी अनि भाइ बहिनीहरूको लागि मलाई रिमलाल सेपाङ भनेर चिनिन् चिन्ने सम्पूर्ण साथीहरूको लागि चाहिँ आजको व्यवसायमा हुनुहुन्छ हामी हरेक दिन साझा हुने गर्छौँ र एकैछिन अर्को एउटा मिठो भाका तपाईँको लागि राख्छु तपाईँसँग कुराकानी गर्न आउने नै छ लागि राख्छु हाम्रो तिम्रे माया मोटु माछा गाढा हाम्रो माया झन्झन गाडा दिनकै भेन्न मन्थ्यो मलाई दिम्रो बसाइ टाढा हजारौँ खोस् टाढा तिम्रो माया मोटु माछा गाडा हम्रो माया झन गाड़ा दिन कई भेदन मंथि तरा तिम्रो बसाई टाड़ा हो दिन कई भिन्न मन थी मलाईरा तरा तिम्रो बसाई टाड़ा हो तर मेरो व्यवसाय टाढा अब निकै नै मिठो भाका निकै नै चर्चित भाका केही समय अगाडि निकै नै चर्चामा रहेको भाका हो तपाईँले सुनिसक्नु भएको छ र कुन शुभ साँझको व्यवसाय सुन्दै हुनुहुन्छ र तपाईँको माझमा तपाईँको सबजना तपाईँको आफन्तसम्म त हामीले पुर्याइराखेका छौँ साथमा मिठा मिठा गीत सङ्गीतहरू पनि तपाईँको लागि प्रस्तुत गरिराखेका छौँ यति बेला भागै साथी आइसक्नु भएको छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु हजुर नमस्कार हेलो लाइनमा किन बोलिराख्नु भएको छैन हेलो कुराकानी गर्न सकेनौ अर्को साथी हुनुहुन्छ म उहाँलाई स्वागत गर्छु हजुर नमस्कार हुनुहुन्छ नि तपाईँ अनि बस्नको लग के गर्न कतिको मनपर्छ त्यसो भए आज अर्को पक्कै पनि गाउनुहुन्छ जुन गाए भागा जुन गाउनुस गाइदिन्छु भागालाई देखिन म लागेर स्कुलबाट मौ फुलमा मौरी झुल्ने बेलामा दे तिमीलाई देखे फु, फुलमा मौरी डुल्ने बेलामा अलिकति झुकिनु भयो अनि फोन काटिदिनु भयो कि जस्तो लाग्यो अनि राम्रो भइरहेको थियो केही छैन तपाईँकै आफन्त अर्को साथी हुनुहुन्छ कसलाई नमस्ते गरेँ मैले दिदी समय बाँकी नै छैन अनि लोकगीत सङ्गीत निकै नै मनपर्छ है गुनगुनाउन पनि पक्कै आउँछ यति धेरै मनपर्ने मान्छेलाई गाउन नआउने त कुरै छैन है कस्तो हुँदोरहेछ म भनिदिन्छु अनि तपाईँहरूको वरिपरि नै अलिकति फिडब्याक बढी आइरहेको छ है कुन भाग <laughs> के गाउनु दिदी अहिलेसम्म गएको छुइनँ होइन अलिअलि गएको छुइनँ कस्तो हुन्छ म भनिदिन्छु नि कस्तो हुँदो रहेछ भनेर है त हस् हुन्छ ल सुरु गरी मायालाई केला यो साथी संसारमा कसलाई राम्रोसँग गाइदिनु भयो नि साजी धेरै धेरै धन्यवाद छ है हवस् तपाईँले राम्रो भएको म एकदम राम्रो छ आउँदो रहेछ त गाउनु भयो भने सधैँभरि यसो गाई राख्नुहोस् पक्कै पनि राम्रो भइहाल्छ नि है हजुर हुन्छ नि सर्वप्रथम हजुरलाई मेरो भरत हुने दिदीलाई र कल्पना तामाङलाई मिना जस्मिस चिला र कैलाश्रिष्ट आज घर जानु जानै जानुहुँदै हुन्छ उहाँलाई शुभ यात्रा भन्न चाहन्छु र धनकुटाको निलम अधिकारी र पवनजाङ भन्दा अहिले सुनाउन चाहन्छु नमस्कार निजु हुनुहुन्थ्यो यति बेला अर्पण शुभ साँझको व्यवसायमा फेरि पनि हामी अर्को एउटा मिठो भाका तपाईँको लागि राख्छौँ निकै नै चर्चित भाका केही समय अगाडि चर्चामा रहेको भाका हो यति बेला राख्छु हराएछु तिम्रो मायामा यो जोनी बिर्सन्ना साल जोनी बोलते माल मया करनी जो संसार मौट पर साल जोनी भूलिरा मालय माया घर यो संसार परे छा योजनी बिरसन्ना सालों जुनी भूल देना मालय माया घर नी यो संसार मोटा परी झा बुझ्ने देवता ईश्वर सरी छ निकै नै भागा भाका निकै नै चर्चित भाका तपाईँले सुनिसक्नु भएको छ हुन त मैले योभन्दा अगाडि तपाईँलाई हराए सु तिम्रो मायामा भन्ने भाका बजाउँछौँ भनेर उद्घोष गरेका थिए र प्राविधिक कारणवश अर्को भाका बज्न गयो त्यसको लागि चाहिँ क्षमा प्रार्थी छु र यति बेला अर्पण शुभ साँझको व्यवसाय तपाईँ सुनिराख्नु भएको छ र तपाईँको माझपा यस्तै चर्चित लोक भाकाहरू प्रस्तुत गरिराखेका छौँ अनि तपाईँको सन्देश तपाईँको सम्झना तपाईँको घर परिवारसम्म पनि पुऱ्याइराखेका छौँ आशा छ तपाईँ पनि यति बेला अर्पण शुभ साँझको व्यवसाय सुनिराख्नु भएको छ हामीलाई साथ दिइराख्नु भएको छ कोही साथी आइसक्नु भएको छ उहाँलाई स्वागत गर्छु नमस्कार तपाई पढ्दै हुनुहुन्छ हो कतिमा पढ्नुहुन्छ नि राम्रोसँग पढ्नु होला अनि गीत गाउनु आउँछ कि आउँदैन आउँछ छोटो मिठो गीत गुनगुनाउनुहोस् न त मायाजल बुझ्छु म झिमझ नजिम्के अब परेली भुत्ुक्कै हुन्छु म हो अँ ल ठिकै छ मिठोसँग गाइदिनु भयो धेरै धेरै धन्यवाद छ अनि आज को सम्झिनुहुन्छ यहाँले बाबा मम्मी दिदी अनि हजुरलाई ल हुन्छ अहिले भने बिदा हुन्छ हैस्कार यति बेला अर्फ आजको व्यवसायीसँगै हुनुहुन्छ तपाईँ र तपाईँको सम्झेन आफन्तसम्म हामीले पुर्याइराखेका छौँ र तपाईँ पनि आउन चाहनुहुन्छ भने आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै छ कोही साथी हुनुहुन्छ लाइनमा नमस्कार हेलो अँ कोही साथी हुनुहुन्छ किन बोलिराख्नु भएको छैन हजुर नमस्कार कोही साथी हुनुहुन्थ्यो सायद गइसक्नु भएको छ कि जस्तो लागिरहेछ यति बेला अर्पण शुभ साँझको व्यवसायको हामी लगभग अन्तमा आइसकेका छौँ अब हुने कार्यक्रमबाट विदा पनि भाग्नुपर्छ यही तिनजेलसम्म तपाईँले अर्पण शुभ साझको व्यवसायलाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद छ त्यसै गरी इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु र आज जो जो साथीहरू कुन सम्पर्कमा आउनुभयो तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन्छु र एतिन्जेलसम्मको प्राविधिक साथको लागि राजलाई विष्णुलाई धेरै धेरै धन्यवाद भन्दै अर्पण शुभको आजको रमाइलो बसाइबाट म प्रतीक्षा पनि बिदा हुन्छु नमस्कार शुभ सन्ध्या एटा हाथ चुरोट ताने अर्को हाथ बोतल फसे मतने बोतल को पानी ले आखा साली लेज्जत गई पिवरे पानी लेतल को पानी ले आखा साल सामी लेत ग भट्टी छेउमा पुग्यो कि त मगम बसाहाल्छ ठाडो बोतल देख्न हुन्न यो, <laughs> था। यो मोख रसा a obec